नमस्कार रेडियो टन नारायणमा ट्रकको टक्करबाट एक महिलाको मृत्यु चितवनमा पहिलो चौमासिकमा एन विपरीत खाद्यान्न तथा पेय पदार्थ बिक्री गरेका पच्चिस व्यवसाय विरुद्ध मुद्दा दर्ता समानुपातिक सभासद चयन र पार्टीका आन्तरिक विवादबारे छलफल गर्न कङ्ग्रेस केन्द्रीय समितिको बैठक जारी ए माओवादी नेता भट्टराईसँग सुनिया टोलीको भेट फिलिपिन्समा मेयरसहित चारजनाको अज्ञातसम्मद्वारा गोलीहानी हत्या इराकमा भएको आत्मघाती आक्रमणमा कम्तीमा सत्रजनाको ज्यान गयो र भरतपुरमा जारी अन्तर कलेज राष्ट्रिय क्रिकेट अन्तर्गत आज भएको पहिलो खेलमा शान्ति एकाडेमी विजयी ट्रकको टक्करबाट आज बिहान मृत्यु भएको छ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना तिन ख दुई एक आठ सात नम्बरको ट्रकले नारायणगढ पुलचोकमा बिहान पाउने नौ बजीतिर ठक्कर दिँदा सोही दिशातर्फ साइकलमा आउँदै गरेकी नवलप्रासी गैँडाकोट चारकी पैँतिस वर्षिया खगीमाया गुरुङको मृत्यु भएको हो ट्रकको ठक्करबाट गुरुङको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् चितवनमा साउनदेखि अहिलेसम्मको पहिलो चौमासिकमा खाद्यान्न विपरीत खाद्यान्न तथा पेय पदार्थ बिक्री गरेको भन्दै जिल्ला खाद्य निरीक्षण इकाइ चितवनले 25 व्यवसाय विरुद्ध मुद्दा दर्ता गरेको छ गएको एक वर्षमा एक्काइसवटा मात्र मुद्दा चलाइएको चितवनमा यसपटक पहिलो चौमासिकमै पच्चिसवटा मुद्दा दर्ता भएको हो जिल्लामा अनुगमनलाई तीव्रता दिएकाले पहिलो चौमासिकमै यति धेरै मुद्दा दर्ता गर्न सफल भएको चितवनका खाद्यरीक्षक नवीन देउजाले जानकारी दिनुभयो उहाँले अहिले व्यवसाय र विभिन्न कम्पनी गरी ओटाको विषयमा अनुसन्धान भइरहेकाले सरकारी वकिलको कार्यालयको राय सुझावको का आधारमा मुद्दा चलाउने या नचलाउने निर्णय हुने बताउनुभयो नेपाली कङ्ग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बसेको छ पार्टी कार्यालय सानेपामा जारी बैठकमा पछिल्लो राजनीतिक बस्दा समानुपातिक सभासद चयन र पार्टीका आन्तरिक विवादबारे छलफल भइरहेको छ केन्द्रीय सदस्यहरूले समानुपातिक सभासद चयन गर्दा पहिले नपरेकालाई अवसर दिन सुझाव दिएका छन् सभासद चयनको विषयमा कङ्ग्रेसमा विवाद बढेको छ यसैबीच नेपाली कङ्ग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा नेपाल विद्यार्थी सङ्घको महाधिवेशन गर्नुपर्ने गर्दै शङ्कापूर्वक केन्द्रीय उपाध्यक्ष नयन महरा लगायतका विद्यार्थीले ज्ञापन बुझाएका छन् नै बेसङको नभएको आठ वर्ष बितिसकेको र छ महिनाभित्र महाधिवेशन गर्न भने निर्वाचित समिति विघटन गरी नयाँ तदर्थ समिति आएको दुई वर्ष बितिसक्दा पनि पार्टीले महाधिवेशनको लागि मिति घोषणा नगरेको ज्ञापन उल्लेख गरिएको छ महाधिवेशन जस्तो प्रजातान्त्रिक अभ्यास गर्नबाट पार्टी त्रमा महाधिवेशनको नयाँ मिति र त्यसको सुनिश्चितताको कार्यसूची एक साताभित्र घोषणा नभई पार्टी कार्यालयमा तालाबन्दी गर्ने रिले अनसन लगायतका आन्दोलन गर्ने उल्लेख गरिएको छ नेपाल भ्रमणमा रहेका सिनिया कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री आई पिङ र ए नेता डक्टर बाबूराम भट्टाईबीच आज भेटवार्ता भेट में पिंगले एमाओवादी पार्टी को संविधान सभा सहभागिता रहने वा न बारे चाशो राखे स्रोत ने बताए जवाब में डक्टर भट्टरायों पार्टी जारी राज प्रक्रिया अलग रहना न सपष्ट पर्भ भट्टराई निवास सानिपा में भेट में पिंग नेपाल को राजनैतिक प्रक्रिया तथा आर्थिक विस जिन को सहयोग जारी रहने बताउनुभयो भेटमा भट्राईले चीन नेपालको महत्वपूर्ण छिमेकी रहेको भन्दै उसको सहयोगले आर्थिक तथा राजनैतिक परिवर्तन सरल हुने विश्वास व्यक्त गरेको उहाँको सचिवालयले जनाएको छ एमादीका नेता डबुराम भट्टराईले लोकतन्त्रलाई बलियो बनाउन एउटै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी अध्यक्ष बनाउन नहुने प्रस्ताव गर्नुभएको छ सा। सामाजिक सञ्जाल फेसबुकमा आज उहाँले लोकतन्त्र बलियो बनाउन छ प्रस्ताव अघि सार्नु भएको छ सा। संविधान सभाबाट नयाँ संविधान बनाउने क्रममा लोकतन्त्रको नयाँ मोडल विकास गर्न जरुरी रहेको भन्दै उहाँले त्यसका लागि पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउनु पर्ने बताउनु भएको छ एउटै व्यक्ति दुई कार्यकाल मुलुकको कार्यकारी पदमा पनि दुई कार्यकालभन्दा बढी बस्न नपाउने निर्वाचन खर्च राज्यले बेहोर्न पर्ने मतदाताले जनप्रतिनिधिलाई फिर्ता बोलाउन पाउनुपर्ने लगायतका प्रस्ताव गर्नु भएको छ भारतीय जनता पार्टीका उपाध्यक्ष एवं उत्तराखण्डका पूर्व मुख्यमन्त्री भगत सिंह कोशियारी नेपाल भ्रमणका लागि आउनुहुने भएको छ चार दिने भ्रमणका लागि उहाँ भोलि काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ नेपालको पछिल्लो राजनैतिक घटनाक्रमका बारेमा बुझ्न नेपाल आउन लाग्नुभएका उहाँले राष्ट्रपति मन्त्री परिषदका अध्यक्ष लगायत विभिन्न राजनैतिक दलका शीर्षस्थ नेताहरूलाई भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भारतमा भारतीय जनता पार्टीका उपाध्यक्षको नेपाल भ्रमणसँगै उहाँले बारत मुख्य राजनैतिक दलका शीर्ष नेतालाई भेट गर्ने हुने भएकाले पनि उहाँको भ्रमणलाई अर्थ पूर्ण रूपमा हेरिएको छ अबपालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ सिमेकी राष्ट्र सुनले नेपालमा देखाएको सक्रियताप्रति तपाईँ के भन्नुहुन्छ ए छिमेकी राष्ट्रप्रतिको कर्तव्य बे स्वाभाविक र सी हस्तक्षेपकारी भूमिका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 पालो ट्राफिक खबर को नारायणगढ़ हेटौड़ा बीघा सड़क खंड खुला नानगढ़ मुगलिन मोगलिन काठमांडो मोगलिन दमली पोखराम नानगढ़ सड़क खंडलांबर शून्य छपन्न पांच तिर शून्य मोबाइल नंबर अन्स पचास सात सौ तिरचाली We discussed all right afterdı that मेयरसहित चारजनाको मनिला विमानस्थलमा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका छन् आफ्नै श्रीमती र बच्चासहित राजधानी मनिला एयरपोर्टमा गाडी गुडिएको अवस्थामा बन्दुकधारले गोली प्रार गरेको अल जजिराले जनाएको छ मेयरसहित उनकी श्रीमती बच्चा र अर्का एकजनाको पनि मृत्यु भएको छ भने अरू तिनजना घाइते भएका छन् प्रहरीको पोसाकमा रहेका बन्दुकधारी मोटरसाइकलमा भागेको मनिला विमानस्थलका अधिकारीले जनाएका छन् उताइराको राजधानी बगदातमा सिया मुस्लिम समुदायका तीर्थयात्रीलाई लक्षित गरी गरिएको आक्रमणमा कम्तिमा सत्र जनाको मृत्यु भएको छ एक आत्मघाती आक्रमणकारले गरेको आक्रमणमा अन्य पैतिस जना भन्दा बढी तीर्थयात्री घाइते भएको प्रहरले जनाएको छ बगदादको दक्षिणी सहर दाउरामा तीर्थयात्रीका लागि गइरहेको एक समयमाथि स्व आक्रमण भएको थियो आत्मघातीले जबरजस्ती तीर्थयात्री चढेको गाडीमा गई आफैलाई विस्फोट गराएका थिए इराकमा पछिल्ला केही वर्ष पुनः हिंसा बढेको छ संयुक्त राष्ट्रसङ्घका अनुसार इराकमा गत जनवरीदेखि अक्टोबरसम्म भएका विभिन्न हत्या र हिंसाका घटनामा कम्तीमा सात हजार व्यक्तिको मृत्यु भइसकेको छ भने बिस हजारभन्दा बढी अङ्गभङ्ग भएका छन् खेलमाचार भरतपुर में जारी अंतरकलेज कलेज ट्वेंटी राष्ट्रीय क्रिकेट को आज बी को पेल खेल में सां। शांति एकेडमी बी विजयी शांति एकाडेमी रामपुर कैंपसाइ चौवालीस रनली पराज़ित गरेको बीरेंद्र कैंपस को खेल मैदान में टस जितेर बैटिंग शांति एकेडमी ने उन्नाइस ओवर में पूरा वििकेट गुमा रन बनाए थियो जवाफी ब्याटिङमा मैदानमा उत्रिएको रामपुर क्याम्पस पन्ध्र ओभर चार बलमा अल आउट हुँदै एकानब्बे रनमा समेटियो खेलमा शान्ति एकाडेमीका रबिन पोखरेल म्यान अफ द म्याच घोषित भए दोस्रो खेलमा अहिले अक्सफोर्ड कलेज र एनपिआईबीच प्रतिस्पर्धा भइरहेको छ पुनः एकपटक नारायणगढमा ट्रकको टक्करबाट एक महिलाको मृत्यु चिदोबनमा पहिलो चौमासिकमा एन विपरीत खाद्यान्न तथा पिय पदार्थ बिक्री गरेका पच्चिस व्यवसाय विरुद्ध मुद्दा दर्ता समानुपातिक सभासद् चयन्द्र पार्टीका आन्तरिक बारे छलफल गर्न कंग्रेस केन्द्रीय समितिको बैठक जारी एमादी नेता भट्टराईसँग सुनिया टोलीको भेट फिलिपिन्समा मेयरसहित चारजनाको अज्ञात व्यक्तिद्वारा गोलीहानी हत्या इराकमा भएको आत्मघाती आक्रमणमा कम्तीमा सत्र जनाको ज्यान गयो र भरतपुरमा जारी अन्तर कलेज टी ट्वेन्टी क्रिकेट अन्तर्गत आज भएको पहिलो खेलमा शान्ति एकाडेमी विजयी हमस्ता दिशो दुई बजे अर्पण समाचार सको ध्रुवराज विदा भाई नमस्कार एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन शून्य छु सय नब्बे हामी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्षेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टी लर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएल र प्लस टू गर्न पाइने साथै इङ्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने